रेडियो अर्पण एक सय चार थोप्लो पाँच मेगाहरूसँगै इन्टरनेट अनलाइनमा डब्लूब्लू डट रेडियो अर्पण डट कम डट एनपी मार्फत एकैसाथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा तपाईंलाई स्वागत छ म अनिता अरियाल आज बसेको मन्त्री परिषद बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको तयारी र सम्मानका बारेमा छलफल भएको छ नेपालको दुई दिने औपचारिक भ्रमणका लागि मोदी आइतबार काठमाडौँ आउँदै हुनुहुन्छ सरकारले मोदीको भ्रमणलाई राजकीय सम्मान दिने भएको छ मोदीलाई स्वागत गर्न प्रधानमन्त्री सुशील कोइराला आफै विमानस्थल जाने तयारी भइरहेको छ त्यस्तै बैठकले चौथो सर्पा छिम्पोरेको सब नेपाल ल्याउन दिने निर्णय गरेको छ बौद्ध धर्मावलम्बीहरूले रिम्पोचेको अन्त्येष्टि नेपालमा गर्न पाउनुपर्ने माग गर्दै आइरहेका छन् जर्मनीमा निधन भएका छिम्पो शब शनिबार भूटानको थिम्पू पुर्याइएको छ राजदम्पति तथा भूटान स्थित अन्य श्रद्धालुको अन्तिम दर्शनका लागि त्यहाँ लगिएको हो रिम्पोछेको शब आजै काठमाण्ड ल्याउने तयारी भएको छ यसअघि बसेको मन्त्री परिषद बैठकले शब नेपाल ल्याउन नदिने निर्णय गरेको थियो रिम्पोछेको निधनको उनापचासौं दिन पारेर बिहिबार उनको पार्थिव शरीरमा अग्निदाह गरिने जनाइएको छ नेपाली कंग्रेसको पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवा टारमा अहिले बसिरहेको छ बैठकमा भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणका क्रममा राखिने एजेन्डा संसदीय समितिका सम्षधी सभापतिमा पार्टीका तर्फबाट पठाउने व्यक्तिका विषयमा छलफल भइरहेको एक नेताले जानकारी दिएका छन् बाह्रवटा संसदीय समिति सम्षधी मध्ये कंग्रेसले पाँचवटा समितिको सभापति पाउन्पर्ने अडान लिएको छ भोलिसम्ममा समितिको सभापतिमा सहमति कायम हुन नसके सभामुख सुभाष चन्द्र नेङ्माङले निर्वाचन प्रक्रिया थाल्ने बताउनु छ संविधान सभामा प्रतिनिधित्व गर्ने प्रमुख तीन राजनीतिक दलका नेताको बैठक आज पनि बोलाइएको छ प्रधानमन्त्री सुशील कोइरालाले बिलुकी पाँच बजे प्रमुख तीन दलका शीर्ष नेताको बैठक बोलाउनु भएको हो नेपाली कंग्रेस नेकपा एमाले र ए नेकपा माओवादीका शीर्ष नेताहरूको यसअघि हिजो बसेको बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा वृहत परियोजनाका लागि गरिने प्रस्तावमाथि छलफल भएको थियो आज सबै दलले आन्तरिक तयारी गरेर बेलुकी बस्ने बैठकले भारतीय प्रधानमन्त्रीको भ्रमण नेपालको तयारी परियोजना प्रस्ताव लगायतका विषयमा छलफल हुने भएको छ त्यस्तै बैठकमा संसदीय समितिका सभापति चयन छब्बीस जना सभासद मनोनयन लगायतका विषयमा पनि छलफल हुने भएको छ समुदायका नागरिकले आज धार्मिक पर्व ईद मनाउँदैछन् हिजो रोजा सम्पन्न भएपछि आज ईद मनाउन लागेको हो मुस्लिम समुदायका नागरिक यो पर्वका लागि गएको असार महिनाको सोह्र गतिदेखि उपवास अर्थात् रोजा बसेका थिए विशेष महत्व राख्ने रमजान महिनामा मुसलमान कुरान पाठ गर्ने अल्लाहको इबादत गर्ने झूठो नबोल्ने दान गर्ने र शरीरलाई चोखो राखी असल काम गर्ने गर्दछन् यो पर्वमा मुसलमानहरूमा आज ईदगाहमा गई सामूहिक रूपमा प्रार्थना गरी आआफ्ना घरमा मीठो परिकार खाई खुसियाली साटासाट गर्ने चलन छ यो पर्वलाई ईद उल फित्र पनि भनिन्छ ईद उल फित्रको अवसरमा आज सरकारले सार्वजनिक विदा दिएको छ यसैबीच राष्ट्रपति डाक्टर रामवरण यादवले इस्लाम धर्मावलम्बीको पर्व ईद उल फित्रका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली मुसलमान दिदी तथा दाजुभाइमा सुख शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ शुभकामना सन्देशमा राष्ट्रपति डाक्टर यादवले लामो उपवास बसेर व्रत अन्त्य गरी आत्मिक शुद्धता गर्ने र आफन्तबीच खुशी साटासाथ गरी भाइचारा अभिवृद्धि गर्न सहयोग पुर्याउने यस चाड़ले मुसलमान समुदायमा विशेष महत्व राख्ने उल्लेख गर्नुभएको छ विश्वमा नै लोपोन्मुख पाटेबाको आहारा प्रजाति र वासस्थान संरक्षण गर्न संरक्षण कर्मीले माग गरेका छन् सन। सन् दुई हजार बाइससम्ममा बाघको संख्या दोब्बर पार्ने सरकारी योजना सफल पार्न पनि वासस्थान र आहारा प्रजाति संरक्षण हुनुपर्ने चितवन निकुञ्जका प्रवक्ता एवं सहायक संरक्षण अधिकृत टीकाराम पौडेले जानकारी दिनुभएको छ वहाँले निकुञ्ज र वनजन्तु आरक्षणमा मात्रै भर्न परी सरकारी वन क्षेत्र र करिडोर क्षेत्रको समेत संरक्षण हुनुपर्नेमा जोड़ दिनु भएको छ चितवन लगायत देशका विभिन्न क्षेत्रमा विविध कार्यक्रम गरी यो दिवस मनाइँदैछ संरक्षण अनुसार चितवनमा केही प्रतिशत पाते बाघको घटेको छ त्यसका साथ चोरी शिकार नियन्त्रण पनि अर्को चुनौती रहेको विज्ञहरूले बताएका छनृ विमानमै भएको विस्फोटक पदार्थका कारण मलेसिया एयरलाइन्सको विमान पूर्वी युक्रेनमा दुर्घटना भएको निष्कर्ष युक्रेनी अधिकारीले निकालेका छन् दुर्घटनाग्रस्त मलेसिया एयरलाइन्सको उडान एमएच सत्रको विमानको ब्ल्याक बक्सको अध्ययनबाट विमानमै रहेको विस्फोटक पदार्थका कारण विस्फोट भएको देखिएको छ विमानको ब्ल्याक बक्सबाट प्राप्त तथ्याङ्क बेलायतमा लिपिबद्ध गरिएको छ एमएच सत्रको विमान दुर्घटनास्थलमा नियन्त्रण गर्ने रूस समर्थक विद्रोहीले सो ब्ल्याक बक्स मलेसियाका अधिकारीलाई हस्तान्तरण गरेका थिए त्यसपछि सो उपकरणलाई बेलायत लगिएको हो अनुसन्धानको नेतृत्व नेदरल्याण्डले गरेको छ सो विमान दुर्घटनामा नेदरल्याण्डसका एक ना नागरिकको ज्यान गएको थियो र युरो अन्डर उन्नाइस फुटबलको उपाधिका लागि जर्मनी र पोर्चुगल भिन्ने भएका छन् फाइनल प्रवेशका लागि भएको खेलमा जर्मनीले अस्ट्रेलियालाई चार ले पराजित पर गरेको थियो भने सर्बियालाई पेनाल्टी सुट पछि पार्दै पोर्चुगलले जर्मनीसँगको भेट पक्का गरेको हो जर्मनीलाई जिताउने क्रममा देवी साल्भा मार्क स्तेदेरा देविन ओजुटाली रहे निमुक्तरले एक एक गोल गरेका थिए यस्तै निर्धारित र अतिरिक्त समयमा गोल नभएपछि खेल पेनाल्टी सुट आउटमा थियो जुलाई उन्नाइसबाट श्रुरू भएको प्रतियोगितामा हँगेरी सर्बिया युक्रेन बल्गेरिया इजरायल जर्मनी पोर्चुगल र अस्ट्रेलियाका उन्नाइस वर्ष मुनिका खेलाडीहरूको सहभागिता थियो फाइनल खेल जुलाई एकतिसमा हङ्गेरीमा हुनेछ हस्तो यसका साथै दिउँसो एक बजेको अर्पण खबर सकियो अनिता अर्याल विदा भए नमस्कार